विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन्स कुलनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यहरूबाट जुजुमानका अनुभवले हामीलाई बजार र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत गर्ने विश्वास हामीले लिएका छौं तर शुरूमा प्राकृतिक विपत्तिबाट सिक्न सकिने र भोलिका लागि गर्न सकिने तयारीबारे बुद्धिमान मामा र जिज्ञासुभाजीबीचको छलफल सुन्छौं ए मामा मलाई त आज खाना पनि खानै मन छैन के भयो भन्छ नि दार्चुमा बाडीले उसको घर नै बगाएछ क्यास भएकी छ मिना त बिचरा कति रोही मलाई पनि रुन मन लाग्यो म पनि रोइदिएँ समाचार पत्र रेडियो टिभीमा पनि दिनदिनै त्यतातिर बाढी आएको पहिरो गएको मान्छे मरेको खबर मात्रै हुन्छ ढिक्क लाग्ने खानासाना नि मनै लाग्दैन क्या मामा मलाई त हो भनेको भारतको उत्तराखण्डमा पनि कति नेपालीहरू मर्यो भन्ने खबर आएको आइ छ यस्तो पानी पर्ने बेलामा नि किन गइरह होला नेपालीहरू उत्तराखण्डमा ल अब केदारनाथमा गएका नि केदारनाथ अमरनाथ भन्ने तीर्थको बारेमा सुने छैनौ तिमीले छु नि तीर्थ धाम होइन ठिक भन्यौ तिमीले उत्तरखण्डमा केदारनाथ र बद्रीनाथ तीर्थस्थल छन् त्यसैले धेरै नेपालीहरू भगवानको दर्शन गर्न त्यहाँ जाने गरेका छन् के भारतीयहरू पशुपतिनाथको दर्शन गर्न आए जस्तै हो यहाँ ए अनि अनि कोही कोहीले चाहिँ उनीहरूलाई ल्याउने अनि पुर्याउने व्यवसाय गरिरहेका छन् यहाँ तपाईँ उत्तराखण्डको कुरा गर्नुहुन्छ थाहा छ मामा हाम्रै महाकालीमा पनि बाढी गएर कतिजनाको ज्यान गयो मिनाहरूको त घरै बगा यो त यसपालिको कुरो भयो यहाँ त वर्षे पिछेको समस्या यस्तै छ हरेक वर्ष बाढी पहिरोले कम मानिसहरूको ज्यान जाने गरेका छ यहाँ यसपालि तिम्रै आफ्नो साथी परेर पो तिमी रुँदैछौ मामा वर्षी नै यस्तो हुन्छ भने यसको सधैँको लागि समाधान किन खोज्दैन त ै हुँदैन हो मामा यसको ए समाधान त सबै समस्याको हुन्छ नि भान्जी किन नहुनु अनि किन समस्या जहाँको त्यही छ त यस्तो हो के भान्जी जुन बाढीको समस्याको हामी कुरा गर्दैछौँ नि यसलाई समाधान गर्नका कर लागि भारत र नेपाल दुवै पक्ष मिलेर लाग्नुपर्छ दुवैले जिम्मेवारी लिनुपर्छ के लिनुपर्ने भएपछि त लिनु पर्यो नि होइन र मामा हो यसरी वर्षेपछि यति धेरै मानिसको ज्यान गइरहेको छ भने चुप्पो लागेर बस्नु त भएन नि त्यो त हो यदि मिलेर यसबारे दुवै देशले केही गर्ने हो भने त बाढी पहिरोको प्रभाव कम गर्ने मात्र होइन नेपालको ऊर्जा सङ्कटको पनि समाधान गर्न सकिन्छ नि थाहा छ कि छैन ने तिमीलाई नेपालको ऊर्जा सङ्कटको पनि समाधान गर्न सकिन्छ मामा हो मनसुनको समयमा धेरैभन्दा धेरै पानी पर्छ हुँदै त्यसैले यस्ता समस्या पनि आउँछन् हुन ल भन त घर बगाएको जस्तै समस्या हो oh, मामा भारतमा त उनीहरूले पक्की तटबन्ध समेत बनाएका छन् हामी कहाँ पनि यस्तै गर्न सक्यो भने त जमिनको कटानी रोकिन्छ फेरि नदीका किनारका क्षेत्रमा रुख रोप्ने हो भने त अझ राम्रो हुन्छ अनि सम्भव हुने ठाउँमा जलविद्युत आयोजनाको का काम पनि गर्न सकिन्छ अब भने जतिको सजिलो काम चाहिँ जलविद्युतको काम गर्नु चाहिँ होइन तर गर्नुपर्ने काम त गर्नु पर्यो नि हो त मामा गर्नु नि त्यही त भनेको त्यति मात्र होइन यसका अन्य फाइदाहरू पनि छन् के भान्जी <laughs> रिजर्भ वे बनाएर बिजुली उत्पादन गर्नतर्फ लाग्ने हो भने त हिउँदमा बिजुली उत्पादन गरी लोडसेडिङको समस्या पनि समाधान गर्न सकिन्छ अनि विद्युत आयोजनाबाट आएको पानीलाई फेरि नेपाल र भारतका क्षेत्रमा पनि सिँचाइमा प्रयोग गर्न मिल्छ अनि भएन त ल फाइदा भनेपछि यसबाट दुवै देशलाई फाइदै त्यसो भए अहिलेसम्म किन यस्ता काम नभएका होला हिमा त्यही भनेको सबैभन्दा पहिले त विश्वासको नै कमी हो हेर मान्छे अब जलस्रोत सम्बन्धी कुनै सन्धि गरेपछि नेपाली पक्षलाई पनि हामी सानो देश भएर ठग्यौँ कि भन्ने लाग्ने अनि भारतीय पक्षलाई पनि उनीहरूले नेपाललाई धेरै सुविधा दियौँ कि भन्ने लाग्ने अनि कसरी हुन्छ ल भन त सन्धि यसले त झन विश्वासको सङ्कट उत्पन्न गरेको गरेछ त्यो त हो है मामा हो यसको लागि कुनै प्रयास भएको छैन त अनि हेर यसको लागि प्रयास नै नभएको त होइन तर पर्याप्त प्रयास नभएको चाहिँ भन्न सकिन्छ है यसको कारण के होला त मामा हेरा, मुख्य कारण असल नेताको कमी पनि हो अब निस्वार्थ विश्वासिलो नेता बाहेक अरूले यस्तो सन्धिमा हस्ताक्षर गर्न खोजे पनि जनताले विश्वासै गर्दैनन् के अनि जनताले पनि यसको व्यापक विरोध गरिरहन्छन् त्यसपछि यस्ता आयोजनाहरू त्यत्तिकै अलपत्र पर्छन् नि नानु ये, ए मैं बुद्धिमान माने हस्ताक्षर कर नदी नाला में बग्ने पानी को व्यवस्थापन गो बाड़ी पैह जस्ता प्राकृतिक प्रकोप रोक यही भोजन भाग लेको अब हम स्रोत को व्यवस्थापन कराकृतिक प्रकोप प्राकृतिक प्रकोप कम हुन्छ अनि ऊर्जा र कृषि क्षेत्रको पनि विकास हुन्छ अनि दुवै देशको आर्थिक विकास पनि गर्न सकिन्छ कति धेरै जानियोमान त्यही त कोसँग आएछ मेरो भान्जी पनि जिज्ञासा कति हो कति कुरै नगर के के कुरा ल्याउँछि ल्याउँछि <laughs> प्राकृतिक विपत्तिको सामना गर्न गर्नुपर्ने तयारी र यसबाट सिक्न सकिने बारे बुद्धिमान मामा र जिज्ञासुभान्जी बीचको छलफल सुन्यो अब लाग्छौं केन्स कुलनको पुस्तक जानथन गलिवलका साहसिक कार्यहरूबाट जुजुमानका अनुभव सुन्नतर्फ जङ्गबहादुरको भ्रमण दलसँगै शासकहरूको दरबारबाट निस्केर जुजुमान, जुजुमान स्वास्थ्य उपचारको सेवा पाउने ठाउँ खोज्दै हिँडे भन्दा दरबारभन्दा अर्कोपट्टिको सड़कमा एउटा निकै ठूलो अनि अग्लो सेतो घर थियो उनी त्यही घरतर्फ अगाडी बढे अकस्मात त्यो घरको झ्यालबाट मान्छे अति नै पीडाले चिच्चाएको आवाज सुनियो। उनी हतार हतार त्यसतर्फ गए र झ्यालको छेउैमा पुगे अनि के भइरहेको रहेछ त भनेर रह जान्न ढोका भएतिर अगाडि बढे त्यति बेला ढोका बिस्तारै बन्द हुन लाग्यो उनले ढोकाको एउटा खापा समाते र ढोकालाई खुल्लै राख्ने प्रयास गर्न थाले ए तिमी बाहिर जाऊ भित्रबाट एउटी मोटी अग्ली महिलाले कराउँदै भनिन् महिलाको अनुहार निकै रिसाएको जस्तो देखिन्थ्यो अनि उनले शिरदेखि पाउसम्म सेतो पोसाक लगाएकी थिइ जसले गर्दा उनी भिन्न किसिमको देखिरहेकी थिइन् के भइराखेको छ र यहाँ जुजुमानले फेरि जोड दिँदै भने यसरी को कराइरहेको किन चिच्याइरहेको यो तिम्रो कुनै चासोको विषय होइन तिमी यहाँबाट जाऊ जुजुमानले दिक्क हुँदै झनै बढी जोडले ढोकाको खापा समाते तपाईँहरूले के गरिरहनु भएको हो त्यो नभनेसम्म म यहाँबाट जाँदै जाँदिन तपाईँहरू पक्कै पनि कसैलाई चोट पुर्याउँदै हुनुहुन्छ जुजुमानले एकै सासमा भने हो हो हो हामी कसैलाई चोट पुर्याइरहेका छौँ तर त्यसो नगरिकन उनीहरूको उपचार कसरी हुन्छ त म डाक्टर हुँ मलाई थाहा छ म के गर्दैछु ती महिलाले कुर्लाउँदै भनिन् जुजुमानले उनको पोसाकमा नाम लेखेको देखे लेखिएको थियो डाक्टर अप्सरा जुजुमानले लामो सास फेर्दै सुस्केर हाल्दै भने के तपाईँहरू औषधि गर्दा मान्छेलाई दुःख दिनुहुन्छ किन तपाईँहरू यति पीडा दिनुहुन्छ बिरामीलाई हामीले त्यो बिरामीमा भएको राक्षस मार्नुपर्छ कहिलेकाहीँ त्यो बिरामीलाई चोट पनि लाग्न सक्छ यस्तो गर्दाखेरि यसमा हामी केही पनि गर्न सक्दैनौ ती डाक्टरले प्रष्ट रूपमा भनिन् तर जुजुमान भने ढोकाबाट हट्दै हटेनन् उनको त्यो हटीपनाबाट दिक्क मान्दै ती डाक्टरले सहयोगका लागि यताउता हेरे अनि कोही पनि नदेखेपछि बिस्तारै भनिन् ल लौ हुन्छ हामीहरू बिरामीलाई कसरी मदत गर्छौं भन्ने कुरा म तिमीलाई देखाएर छाड्छु आऊ तिमी भित्र म तिमीलाई अस्पतालको छोटो भ्रमण नै गराइदिन्छु आज हिचकिचाउँदै जुजुमानले समाति राखेको त्यो ढोकालाई छाडिदिए र ती महिलाको पछि पछि हिँडे जङ्गबहादुर र उनका साथीहरू पनि त्यहीँ ढोकाबाट भित्र पसेका थिए तर जुजुमानले उनीहरूलाई त्यसपछि कहीँ देखेनन् अनि उनीहरू एउटा कोठा कोठाभित्र पसे जुन कोठामा फरक फरक उमेरका मानिसहरू थिए त्यहाँ कोही बसिरहेका थिए कोही कुम उचालेर भित्तामा अडेस लगाउँदै उभिरहेका थिए कोही दुःखले कराउँदै थिए कोही हातमा पट्टी बाँधेर बसेका थिए कसैको हातखुट्टामा काम्रो बाँधिएको थियो अनि कोही बर्बराइरहेका थिए जस्तो मानिसहरू आआफ्नै बिछौनामा पल्टिरहेका थिए र उनीहरूको नजिकै खाना पकाउने भाँडाका थुप्रा थिए यसले गर्दा उनीहरू लामो समयदेखि त्यहीँ बसिरहेको बुझ्न सकिन्थ्यो यो देखेर जुजुमानलाई दिक्क लाग्यो डाक्टर अप्सराले भित्री ढोका खोलिन् र जुजुमानलाई बोलाइन् उनलाई देख्ने त्यो कोठाभित्र रहेका मानिसहरू चुप लागे सबै कामहरू बन्द भए र वातावरण शान्त भयो जुजुमानलाई त्यहाँ बस्ने व्यक्तिहरूले डाहाले आँखा पल्टाउँदै हेर्दै दे थिए ती डाक्टरले उनलाई जाल नभएको एउटा कोठामा लगिन। त्यो कोठाको एउटा टेबलमा छानासम्म छुने गरी कागजका फाइलहरू राखिएका थिए त्यसपछि डाक्टरले उनलाई फेरि अर्को एउटा कोठामा लगिन् जहाँ एउटा स्टेज जस्तो बनाइएको थियो र त्यहाँ केही मेचहरू पनि राखिएका थिए त्यहाँ रसायनको एकदमै चर्को गन्ध आइरहेको थियो जसले जुजुमानलाई असजिलो बनाइरहेको थियो त्यही एउटा सानो टेबलमा कपडाले बेरेर रा राखिएको एकजना मोटो मान्छेको वरिपरि केही चिकित्सकहरू उभिरहेको उनले देखे ऊ त्यो बिरामीको अब यहाँ उपचार हुन लागेको छ ती डाक्टरले बिस्तारै भनिन् पुराना स्वास्थ्यकर्मीहरूले उनको नसा काटेर रगतबाट शरीरभित्रको दानवलाई बाहिर निकाल्छन् कहिलेकाहीँ हामीहरूले जुकाको पनि प्रयोग गर्छौँ ती बिरामीसँगैको टेबलमा चक्कु मेनबत्ती करौती र विभिन्न साइजका छिसीहरू थिए त्यही छेउको एउटा ठुलो बाटामा मान्छेको औँला जत्रो आकारका जुकाहरू सलबलाइरहेका थिए त्यो देखेर जुजुमानलाई निकै पीडा भयो र वाक्वाकी आउलास्तो भयो राक्षसलाई हाम्रा वैज्ञानिकहरूले रासायनिक उपचार गर्न नसकेको देखेपछि हामीहरू यो आर्सनिक एन्टिमोनी मकरी जस्ता तत्त्वहरू प्रयोग गर्छौ अब के यी कुराहरू घातक हुँदैनन् र जुजुमानले सोधे उनलाई जलास याद आयो घरमा हुँदा उनका काकाले मुसा मार्न यी विषहरू प्रयोग गर्थे अनि उनलाई कहीँ कहीँ याद आयो कि पुरानो जमानाका चिकित्सकहरूले मात्रै यस्ता घातक रसायनको प्रयोग गर्थे औषधि उपचारका लागि बुढापाकाहरूले यस्तै भन्ने गरेको उनलाई याद आयो तर यस्तो प्रयोग धेरै अगाडि नै छोडिसकेको होइन र उनले सोधि पनि हाले यसलाई हामीले छोड्नै सक्दैनौ महिला डाक्टरले आश्वासन दिँदै भने काट्नु तान्नु अनि केही विषलाई प्रयोग गर्नु नै त रोगको प्रभावकारी रूपमा उपचार गर्ने सुरक्षित तरिका हो यो उपचार विधिले शरीरभित्रको राक्षसको शत नाश गर्छ यो रोगको उपचार गर्ने अरू कुनै तरिका छैन त के यस्ता औषधि उपचारका प्रविधिले मान्छेको रोग सधैँका लागि निको हुन्छ त अवश्य हुन्छ दृढ जवाफ थियो ती चिकित्सकको जुजुमानले फेरि ठोस्दै भने एदे कुनै बिरामीले यो बाहेक अरू खालको उपचार प्रविधि रोजेमा चाहिँ के हुन्छ त राम्रो कुरा हो उनले भनिन् तिमी भन यो जीवन कसको केही स्वार्थी रोगीहरूले उनीहरूले आफ्नै लागि हो यो जीवन भनेर ठान्छन् तिनीहरूले हरेकको जीवन सबैका लागि हो भन्ने कुरा बिर्सिन्छन् हामी सबै हाम्रा अहिले सम्म एउटा ठूलो परिवार हौ र परिवार परिवारसँग जोडिएका छौं तर समाजको भलाइका लागि तालिम पाएका योग्य व्यक्तिहरूले ती रोगीहरूले गर्ने कमजोर निर्णयबाट यसलाई जोगाउनुपर्छ तिमी नै सोच केही बिरामीहरू आफैलाई मार्न खोज्छन् उपचार गर्नै मान्दैनन् हामी त जान्ने बुझेका मान्छे हौ हामीले उनीहरूलाई राम्ररी तयार गरी कहिले र कसरी उपचार गर्ने भन्ने आफ्नो निर्णय सुनाउनुपर्छ उनी केही बेर सोच्न फेरि रोकिन् र त्यसपछि बिस्तारै भनिन् यसको सँगसँगै शासकहरूको परिषदले यो टापुमा भएका सबै मानिसको औषधि उपचार खर्चको बिल पनि तिर्ने गरेको छ बलिया कामदारहरू आफ्नो काममा लाग्न सक्छन् उनीहरूले धेरै कमाउँछन् राम्ररी कर तिर्छन् यसैले यहाँका मानिसहरू सबै स्वस्थ रहोस् भन्ने शासकहरूको परिषदको पनि इच्छा छ नि उनीहरूको उद्देश्य पनि हो नि यसकारण हामी बिरामीहरूलाई त्यसै छोड्न सक्दै सक्दैनौँ यत्तिकैमा त्यो कोठामा रहेको बिरामी पीडाले असाध्यै चिच्यायो त्यहाँ उपस्थित चिकित्सकहरूले अरू औजारहरू र रगत सोच्ने स्पोन्जहरू प्रयोग गर्न थाले त्यो डाक्टरको अनुहार ज्यादै चिन्तित देखिन्थ्यो जुजुमानको छेउमा उभिँदै फेरि उनले भनिन् मलाई पनि यो बिरामीको दुःखबाट दुःख लाग्छ तपाईँहरूले अनुमति चाहिँ कसरी पाउनुहुन्छ त यसरी उपचार गर्नका लागि जुजुमानले फेरि सोधे हामीलाई यसको तयारीका लागि वर्षौं वर्ष लाग्छ यसको लागि हामी, लाग हामी परम्परागत शिक्षा दिने मेडिकल स्कुलमा पढ्न जान्छौँ र त्यहाँ विभिन्न परीक्षाहरू उत्तीर्ण गर्छौँ अनि परम्परागत औषधि उपचार गर्ने यो विधिलाई माथिल्लो तहमा बचाई राख्नका लागि यो टापुमा भएका अरू नयाँ खाले दुईवटा मेडिकल स्कुलहरूलाई पनि हामीले बन्द गरिदिइसक्यौं वर्षौँ वर्षको अनुसन्धान अनि असल सङ्गतले मात्रै हाम्रो यो स्तर कायम भएको हो यो परम्परागत औषधीको रक्षा गर्न हामी जसरी पनि लाग्नुपर्छ के तलब धेरै छ हो यहाँहरूको अब आजलाई यति नै ती डाक्टरले विचलित भएर अधैर्यपूर्वक जुजुमानलाई हेर्दै उनलाई बाहिरतिर थकेल्दै भनिन् तर जुजुमानको प्रश्न भनिसकेकै थिएन तपाईँहरू कुन डाक्टर असल छ र कुन डाक्टर खराब छ भनेर कसरी थाहा पाउने त था? यहाँ भएका अनुमति प्राप्त सबै डाक्टरहरू समान रूपले योग्य छन् अब तिमी जाऊ यहाँबाट भन्दै ती डाक्टरले जुजुमानलाई झट्ट पछाडिको ढोकाबाट बाहिर खचेरिन् र जोडले ढोका बन्द गरेर भित्रैबाट छेस्किनी हालिन् धारावाहिक रूपमा हामीले समेटिरहेको जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई यति नै त्यो बिरानो टापुमा जुजुमानको थप अनुभव हामी आउने यो सँगै अघि बढौंको आजको अङ्कको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि अर्को अङ्क लिएर हामी फेरि बारे थप जानकारी र कार्यक्रमका पहिलेका अंकहरू तपाईँ www.facebook.com डट फेसबुक डट कम सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ